मुलुक भर चुनावी सरगमीले गति लिइरहेका बेला प्रमुख दलहरू बीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ मतदान हुने दिन बाहेक संविधान सभाको चुनाव हुन मात्र एक साता बाँकी रहेको छ विगत एक महिनाको समयलाई हेर्ने हो भने दलहरूका उम्मेद्वारले घर चुनावी अभियान लिएर मतदाताका बेसमा छन् प्रमुख दलले आफूलाई प्राप्त हुने मत विश्लेषण गर्दै आत्मरतिमा रमाइरहेका छन् आफ्ना दलले बहुमत ल्याउने दावी पनि गरिरहेका छन् एकअर्का दललाई आक्षेप दो र गर दोषार्पण गर्दै मतदाताले आफ्नो दललाई बहुमत दिए मात्र संविधान निर्माण हुने आश्वासन दिएका छन् जति मत आए पनि मान्ने भएर संविधान बनाउनु पर्ने र यस्तो दममा कुनै पनि नेताले नगरिकन एउटा सही संविधान बनाउनु पर्ने बताउनुहुन्छ रत्नगर एकका कृष्ण शर्मा बौद्धलीय व्यवस्थामा यदि सही छ र सबै दलहरूको चाहिँ यदि सही मान्ने हो भने कमसेकम नेताहरूले यो बुझ्नुपर्छ कि जति आओस् मत चाहे बहुमत आओस् चाहे अल्पमत आओस् त्यो मान्ने भएर गएर संविधान बनाउनुपर्छ नेताहरूले हामी जनताहरूले त एउटा हिसाबले दिएको हुन्छ पार्टीलाई तर सबैको भोट एउटै पार्टीलाई जान्छ भन्ने छैन त्यो बौद्धलीय व्यवस्था हो त्यही कारण नेताहरूले के बुझ्नुपर्छ भने भाषणहरू गर्दा पनि गर्दा पनि कमसेकम बुझेर सोचेर जसरी जति मत आयो भने त्यसको आधारमा गएर कमसेकम उहाँ गएर मिलेर संविधान बनायो भने यो अब हुनेवाला संविधान सभाको चुनावले संविधान बन्नेवाला छ नत्र फेरि पनि यो बन्दैन भनेर भन्यो भने जनताहरूले अब अर्कोचोटि फेरि चुनाव गर्नुपर्ने अवस्था भने जनताहरूले मान्नेवाला छैनन् यी नेताहरूलाई पुरै जिरोमा बनाएर अर्को कुनै दलको उदय भएर पनि आउने अवस्था छ त्यही कारणले तुरुन्तै बुझ्नु नेताहरूले कि यस्तो यस्तो दममा कुनै नेताहरूले पनि नगरिकन एउटा सही सही बाटोमा कसरी लाने भने एउटा चाहिँ संविधान कसरी लाने भने जति मत आए पनि त्यो सही तरिकाले उपयोग गरे भने मात्रै संविधान बन्नेछ कुन दललाई या नेतालाई मत दिएर संविधान बन्छ मतदाता रणभुल्नमा परिरहेका छन् दलको पछिल्ला गतिविधि निहाल्दा चुनाव संविधानका लागि भन्दा कसको नेतृत्वमा सरकार बन्ने भन्नेमा सीमित भइरहेको देखिएको छ दलको अस्वस्थ प्रतिस्पर्धालाई विश्लेषण गर्दा कोही पनि खुसी हुनुपर्ने वा उनीहरूले भने जस्तो बहुमतकै परिणाम आउने चाहिँ देखिँदैन मुलुक नै दलले मतदातालाई आकर्षित गर्न पर्लोभन्दा महत्वाकांक्षी आश्वासन दिने क्रम बढिरहेको छ मोटरसाइकल रयाली तथा घरतैलो अभियान कार्यक्रममा नगदको परिचालन बढी आम जनताको यो तड़क भड़क को राजनीति पुजीपति वर्ग को हाथ मेंगर एक हरियर मार्ग का दीपक सुपेदी नशा लड़ाई दस लाख पंद्रह लाख खर्च नगर अब नशा जित्ते मेरे भन्न यही हो राजनीति पुजीपति को आत्मगाह तलो वर्ग के अब झोला बोकने आवश्यक भी छे तो राजनीति करेंगे आपने संपत्ति सकनी मत प्रमुख तीन दल बाहेना तथा स्वतन्त्र उम्मेद्वार सम्मले यी क्षेत्रमा आफूले जित्ने दावी गर्न छाडेका छैनन् संविधान सभाको निर्वाचनले संविधानको ग्यारेन्टी भन्दा पनि विकास निर्माण रोजगारी सुकुम्बासी समस्या लगायतका समाधान गरिदिने विकास गर् अहिले राजनैतिक पार्टीका नेताहरूले गरेको प्रचार संविधान बनाउने भन्दा पनि पार्टीगत रूपमा हिँडेको र संविधानको लागि प्रचार गरेर हिँड्नुमा उपयुक्त हुने बताउनुहुन्छ रत्नगर एक बकुलरका त्रिलोचन अब वास्तवमा राजनीति पार्टीका नेताहरूले अहिले वास्तवमा उहाँहरूले गरेको प्रचार संविधान बनाउने विषयमा उहाँ नभइकन आफ्नो पार्टीका हिसाबमा हिँडे जस्तो लाग्छ वास्तवमा अहिले विकास र भन्दा पनि संविधान बनाउन र संविधानको लागि प्रचार गरेर हिँड्नुमा उपयुक्त हुनु थियो त्यसो नगर्नु भनेकै अलिकति दुर्भाग्यपूर्ण हो र संविधानकै कुरा गरेर हिँड्नुमा राम्रो एकातर्फ बहिष्कार समूहको त्रास र अर्कोतर्फ दलहरूको यो अस्वाभाविक प्रतिस्पर्धाले मतदाता अन्यलमा फरेका छन् त्यसैले निष्पक्ष स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि अस्वस्थ प्रतिस्पर्धा हट्नु जरुरी देखिन्छ